अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम अर्पण शुभ लेखिछार लेखेर जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन राम्रो सुट पाएर ठग पनि हुनु पर्यो फेरि हाम्रो मैला सभाउज चाहिन्छ होला नि सुटेत साडी र ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो चेलामा सौभागी बस्त्रालाई खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उप ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्तालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार मोबाइल अन्ठानब्बे चार जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् स्वागत गन चाहन्छु अर्पण सबैका लागि आज पनि तपाईँलाई भेट्दा हामी आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ साँझ सात बज्ने बित्तिकै आउँछौँ त्यसो यो मिठो धुनबाट थाहा पाइसक्नु भएको छ सात बजिसकेछ अर्पण शुभ साँझको व्यवसाय सुरु भएछ है भनेर अर्पण शुभ साँझको व्यवसायमा मिठा मिठा लुक भागाहरू आज पनि हामी तपाईँको माझमा लिएर आएका छौँ र तपाईँ पनि यो साँझको बेला एकैछिन भए पनि हामी सँगै रमाइलो गर्न चाहनुहुन्छ भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिसकेका छौँ श्रे छपना शून्य छ पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ र आफ्नो आफन्तलाई सम्झिन सक्नुहुनेछ आजको अर्को सुब्बा आजको व्यवसायीसँग सौभाग्य भष्ट्रालयले सहकारी गरेको छ तपाईँलाई सर्टिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड कपडाहरू चाहिएको छ ब्रान्डेड सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला सौभाग्य भष्ट्रालयलाई जुन सुम्रा रहेको छ कृषि विकास बाइकको पहिलो तल्लामा छ आ, नम्बर फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बेमा तपाईँले फोन गर्नुहोला प्रोभाइडर हुनुहुन्छ जीवनबाबु सिलवाल उहाँसँग पनि तपाईँले प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्न सक्नुहुनेछ सा र ब्रान्डेड सामानहरू तपाईँलाई चाहिएको छ रेमन्ड कम्पनीबाट भनेदेखि सम्झिनुहोला सौभाग्यवस्तुआललाई र यति बेला अर्को सुम साँझको व्यवसायमा आफ्नो आफन्तलाई अफन सम्झिनको लागि पहिलो सहमा साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार मात्रै माया बादा आउँदा नि लुटिलोतिर दिलाउँदा नि जु मात्रै देख्छ हामीले माया लागेको जुल्ले मात्रै देख्छ चिन्ता ल्याउ नि हामी लागेको जुनले मात्रै देख्छ चिन्ता नै नि बादलुले सिक्छ निकै नै मिठो भाकामा गीत गाइदिनु हो कहाँबाट बोल्दैछ आह गेस गर्न न आलि कति आलि कति गेस गर्नुपरे है वीरसेको त पक्कै पनि छैन मिठो भाकामा गए दे सधै प्राय जसो गुनगुनाउनु हुन्छ समय मिल्यो भने अरुपरीकै साथीहरु हुनु भायना भने है हजुर आ विनोद जी काबाट विनोद जी म अहिले रस्तोलीबाट 3 नम्बर २ बिट पत्ता व्यवस्थापन गर्नमा हु हु बनेपछि के छ तपाईको नयानाउला हालखबर नयानाउला सबै ठीकै छ भन्नुहुन्छ सबै ठीकै छ है हजरे अनि आज अर्पण शुभसाजमा आउनु भएको छ धेरै समय पछाडी भेट भयो है हां हजुरसँग त जस्तै धेरै पछाडी नै भयो बल्ल ठीक छ अनि खानपिन ध भएको छैन होला अ भाइसके नि भाइसक है हजुर बल्ल ठीक छ आज अर्पण शुभसाजमा आउनु भएको छ ककसा समझिन म लाग्यो अ सर्वत्र रेडियो अर्पण सुनेर बसिरहन्छम रेडियो अर्पण परिवारलाई नमस्कार सन्च चाहन्छु अनि जस्तो यहाँ हाम्रो दाइहरु हुन्छन् त्यतै रेडियो अर्पण सुनेर बस्नु भएको छ उहाँलाई सुन्न सुनाउन चाहन्छु यहाँ ना दाईहरूको नाम लिनु पर्दाखेरि लेखबहादुर रुम बिरबहादुर थापा अनि त्यसपछि तपबहादुर बराम अनि त्यसपछि पदित दाई होइन त्यसपछि मेरो साथीहरू के नवीन अनि त्यसपछि नारायण अनि बिरबहादुर कार्की उहाँहरूलाई सुनाएर सुनाउन चाहन्छु जो जसी रेडियो अर्पण सुन्नु भएको छ अनि मभन्दा पछाडि आउनेलाई त एउटा लास्टको अन्तिममा चाहिँ मैले रि अस्ति रिक्वेस्ट गरेर एउटा गीत नरा नरै बढ्छ मेरो माया भन्ने गीत बजाइदिन आग्रह गर्छु नमस्कार विनोदे हुनुहु र हप्तामा आउने गर्छौँ दुई दिन आउँछौँ त्यो समयमा तपाईँले हामीलाई आफूलाई मनपर्ने भाका यो हो भनेर भन्नुहोस् त्यस पछाडि हामी तपाईँको रेजामा रहेको भाका पक्के पनि राख्छौँ र आज चाहिँ सम्भव छ छैन विष्णुजीको हातमा छ र यति बेला अर्पण शुभ अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा किन बोलिराख्नु भएको छैन मसँग दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी यति बेला भने कोही साथी आउने तर्खरमा हुनुहुन्छ हजुर कहाँबाट बोल्दै हुनुहुन्छ घरतिरै हुनुहुन्छ पहिलोपटक सुन्नु भएको छ पहिलोपटक नि फोन पनि लाग्यो आगामी आगा। श्रृङ्खलामा पनि सुनेर साथ दिनुहोस् फोन गर्दै गर्नु समय रह्यो भने सान, सान आजा? आजा गरी मेरो साथी सा। ताडी तीरा त्यो गीत चाहिँ लागि हुन्छ कार्यक्रम राज्य खुशी लाग्यो निर्जुलाजीलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद सुनाइदिनु होला है त राज्य बेला र अर्को शुभ साँझको व्यवसायमा अर्को एकजना साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु त्यस पछाडि भने हामी एउटा मिठो भाक्य राख्छौँ साथीहरूले कति गीत बज्छ भनेर कान थापिराख्नु भएको छ मैले बुझिराखेको छु यति बेला कोही साथी हुनुहुन्छ नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ मो कुराकबाट नमस्कार कुराकबाट नमस्कार के सम्मस्कान हाल खबर आ साभ ठीक छ म हजुरको हाम्रो पनि एकदम ठीक छ खान पिन भयो कि भा छैन आहा भा छैन भा छ हैन आज बेला भएको छैन आ अब एक दिन भयो हुन्छ ल ठिक छ हजुर पनि शुभ साझमा आउनु भएको छ ककसा सम्झिर हुन्छ फटाफट सम्झिनुस सर प्रथम हजुर नै धन्यवाद अर्पण अली नै ल नि जी होला नमस्कार नमस्ते व्यवसायमा अब पनि हामी एउटा मिठो भाका नै तपाईँको माझमा राख्न चाहन्छौ तपाईँले निकै नै मन पराउनु भएको भाका हो र नेपाली लोकगीत सङ्गीतको बजारमा पनि अहिले निकै नै चर्चामा रहेको भाका हो यो अर्पण शुभ साँझको व्यवसायमा तपाईँको माझमा राख्न चाहन्छु यो निकै नै मिठो भाका जय जय होस् रोना पारो सानों तिम्रो जिंदगी सुखमयनो जुले पानी तिमी झुंभानो जय जय होस जिन्दगीत सुख भयो हो जय जय हो तिम्रो जय जय हो सुन झरोस् मै झैरो न पारोस् सानो तिम्रो जिन्दगी सुखमाय हो हजुर नपरोस् न तिम्रो जिन्दगी सुखमय निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको आज छ आजको यो वर्ष तपाईँ सुन्दै हुनुहुन्छ सौभाग्य वस्त्रालयले आजको कार्यक्रमसँग सहकार्य गरेको छु तपाईँलाई सर्टिङ सुटिङका रेमन कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ विवाहको लागि व्रत बन्धको लागि ब्रान्डेड साडी कुर्ता सुरुवालहरू चाहिएको छ भने तपाईँले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन सोराहा चुकमा रहेको छ कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ रुप हुनुहुन्छ जीवन बाबु सिलवाल उहाँसँग तपाईले अझै फोन गरेर प्रत्यक्ष रुपमा बुझ्न पनि सक्नु भएको छ मोबाइल नम्बर 9845556390 तिबेला अर्पल सुभाष हजको युवा सैनाको साथी आइ सक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार विजय दर्शन हजुर काठमाडौँ को बोल्दै हुनुहुन्छ किन भएन गेस गर्नु त मलाई गेस गर्न पर्यो है हजुर आज आज मैले तपाईलाई नै भन्न छोड दिए माधवपुर माधवपुरदेखि अमृत के छ अमृत पनि एकदम ठिकठाक छ अनि कता हुनुहुन्छ अहिले भर्खर घटि भनेपछि हाम्रो अमृतजी घरमा चाहिँ बस्नु हुँदो रहेछ है के अरे ल ठिकै छ यसो शीतलतिर त यताउता हिँड्न पनि गर्मी समयमा अलि रमाइलो नै हुन्छ है अनि साथ खुसी लाग्यो अहिले पनि नमस्कार अमृतजी आउनु भएको थियो यति बेला र अर्पण सुबसायमा अर्को साथी पनि आइसक्नु भएको छ म ढिला नगरीकन उहाँसँग पनि कुराकानी गर्छु नमस्कार लाइनमा उहाँसँग हामी कुराकानी गर्न बाटो छ एउटा त सबैजनाले धेरै माया गर्नु भएको छ निकै नै साथ दिनु भएको छ तपाईँको यो साथ यसरी चाहना छ कोही साथी फेरि हजुर के भन्नुभयो शंकर चपाङ ए शंकर चपाङ अनि के छ शंकर जी हालखबर अ ठिकै ठिकै छ है के गर्दै के गर्दै हुनुहुन्छ अहिले अ बसिराहिरियो अब बसीबसाई नै हो है हजुर ल ठिक छ आजअर्पण शुभसाजमा आउनु भएको छ सम्झिना मन क कस्तो लाग्या छ अ त्यति हजुर है उहु शंकर जी आ हा शंकर जीसँग हामी कुरा गर्ने गरिराख्या थियौ बीचमा फोन काटिसकिया छ अहिले अलिकति नेटवर्कमा पनि समस्या आइराखेको छ फोन लाइनमा पनि अलिकति बढी नै समस्या देखिन थालेको विगत चा। तिन चार दिन आ, उता यतादेखि चाहिँ निकै नै समस्या आइरहेको तै पनि तपाईँसँग भर्सक रमाइलोसँग राम्रोसँग कुराकानी गर्ने कोसिसमा भने हामी छौँ कोही साथी फेरि उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के गर्नुहुन्छ सविता अहिले म एग्जामको तयारी गर्दै छु। एग्जामको प्रिपेयर भनेपछि अहिले 11 को एग्जाम दिदै हुनुहुन्छ है? हजुर। कस्तो भएको छ? अहिले त म राम्रै भाके दिजे। अहिले सम्म राम्रै भएको छ। अब बागी पनि राम्रो होस् तपाईलाई। आशिष शुभकामना छ मेरो। है? धन्यवाद। अनि आज अरु पढ् सुब्बा साजे मार्फत ककस आसमजे है? फेस्टिवल हजुरको लागि। उहु धन्यवाद। अनि दिदी दादाको लागि? हजुर। घर अनि अनि आजको व्यवसायमा हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ त्यस पछाडि फेरि आउनेछौँ यति बेला भने यो मिठो भाका तपाईँ सम्पूर्णको लागि ramaaya lai he bhagwan khusi nai khusi chha hos uni basne thamba bhartiya kasiti kai raira hos bhamra jhumko jyalau bhaira hos ma bina kho gyauma ra chadarama खुसी नै खुसी छ होस् बस्ने ठाउँमा लक्ष गरे भगवान् खुसी नै खुसी छ होस् नि बस्ने ठाउँ सुनी बस्ने ठा में निके नीठो भागा तैयार सुनीस अब पूर्ण सुबह साँस में योषाई तुम्हे दैनिक संध्या कालीन प्रस्तुति हो तबाईला था नहीं हमी हर एक दिन आऊँच करीब करीब सात हीसम तई संगी रह आधी घंटा को समय से तईपनी तईस धरें भाग कु कोशिश में हम रह र यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण एक सय चार पाँच गरेर अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ महादेखिको तर के के मलाई त ठुलो स्वरले बोलिराखेको छु त हजुर खानुप खानी अनि जिलाई रमेशिमिल सिन्हाधिकारी त्यसपछि भन्नुपर्दा हाम्रो जित बहादुर सर तुरेश प्रकाशन लगायतको सम्पूर्ण मेरा चिन्ने नचिन्ने सम्पूर्ण अहिले अपरेसन चिनिराख्नु भएको सम्पूर्ण श्रोताहरूलाई चाहिँ आउनुको खुसी लाग्यो अहिले भने छुट्टिन्छ है नमस्कार नमस्कार, सन्जी स्वागत अन्त मसादेखिको मिल ला जोन। है मकनको टाढेको त्यो हो हुन्छ गर्के म अनुभव खुशी लाग्यो अहिले भने बिदा हुन्छ है त? खास त धन्यवाद। ल नमस्कार हेतिबिला सुनील जी आउनु भएको थियो र परशुमा साँझको यो व्यवसायमा अन्तिम सहभागी साथी हुनुहुन्छ। म उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ है? म पर्साबाट नवरज मिश्र। पर्साबाट नवरज मिश्र नवरज जी। हजुर के गर्नुहुन्छ यहाँले? म सर्भिस गर्छु बाबा ग्यास कम्पनीमा। आ, ए भनेपछि त कतिको व्यापार व्यवसाय पस्टाएर सन्तोषजनकै छ आफू सन्तुष्ट हुनुपर्छ सबभन्दा ठुलो खुसी भनेको नै सन्तुष्टि होइन आज कार्यक्रम सम्झिन मन लाग्यो अन्तमा छौँ हामी हजुर सम्झिनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद अनि विष्णु कन्ट्रोल रुमको विष् अघि धेरै कुरा भयो त्यहाँ पछि मेरो छोरी सन्ध्या छोरो सुजन छोरी आशिका छोरी अपेक्षा यहाँ बसेर सुनिरहेकी छु मेरो भतिजी अपेक्षा हजुर अनि अपेक्षाको दिदी अनि विशेष गरी मेरो छोरा सुजन र विशेष विशेष गरी विशेष गरी मेरी श्रीमती सरस्वती मिश्र हजुरलाई पनि धेरै धेरै सुनेरूर्ण श्रोताहरू र दाजुभाइ दिदीबहिनीहरू र विशेष गरी मेरो ग्यास परिवारलाई सम्झाउन चाहन्छु गरिदिनु भयो सबैजनालाई सम्झिदिनु भयो खुसी लाग्यो अहिले भनी हुन्छ है नमस्कार अर्पण शुभ साझको व्यवसायको हामी अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट छुटिनुपर्छ यति जेलसम्म तपाईँले अर्पण शुभ साझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर जहाँ कहीँ रहेर हामीलाई तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज कार्यक्रममा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र विशेष गरी यतिन्जेलसम्म मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि हर तरले सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति विशेष विशेष आभार प्रकट गर्दै अर्पण शुभसाजको आज आजको यो व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार ई बबरू दही कत हो रही